ओहो कोईली हाल खबर तिम्रो जिंदगी फेरिए नई बा आमा कता हो कठ हजुर क्या भन हालखबर सास झुंडक मर का तीन वर्ष भापना बिरामी खोजू भेसा मिल खानालाई गाछ छैन मरू भन्या काल लिँदैन बाँच्नलाई आस छैन यसै छ हजुर दुखारीको जीवन क्या हुँदो हो आलु खाइकन बाँचेका छौ सरकारले चामल दिने हो भन्या सुनेर आएकी हुँ चारगढा चामल मिल्ने हुन् कि हजुर हजुरको सवारी कहाँबाट भयो हजुरले नारायापन मैले त राइहाल्या हजुर जिन्दगीको छन्द नमिले कोइलीको बोली भयात्मक थियो उसको बोली दुःखको कथा जस्तो पीड़ाको कविता जस्तो र विरहको धुन जस्तो हजुर जिन्दगीको छन्द नमिलेकी कोइलीको बोली लयात्मक थियो उसको बोली दुखको कथा जस्तो पीड़ाको कविता जस्तो र विरहको धुन जस्तो यी कथा वानकी हुन कथाकार रामलाल जोशीका कथाकार जोशीजीको ऐना हातमा लिएर आजको उद्घारको उठान गरेका छौ कार्यक्रम उद्घार सुनेर रा बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा प्राविधिक साथी सुलोचना भज्राचार्य र म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछौ अभिव्यक्तिको अर्को माध्यम उद्घार आजको उद्घारमा कथा चर्चा गर्छौ कथाकार हुनुहुन्छ रामलाल जोशी र रा उहाँले भर्खरै प्रकाशित कृर्ति ऐना लिएर आउनुभएको छ यही ऐनाको न्यूमा केही बोली वचन र बैनाका कुराहरू गर्नेछौ कथाकार रामलाल जोशीजी यतिखेर रेडियो नेपालको स्टुडियोमा हुनुहुन्छ कार्यक्रम उद्गारमा जोशीजी त्यसो त गीत लेख्नुहुन्थ्यो गजल लेख्नुहुन्थ्यो थाहा थियो कथा यति बानकिला लेख्नुहुन्छ भन्ने कुरा यो ऐना हात परेपछि मात्रै बैना मिले जस्तो वा धन्यवाद मेरो यो कथाको बारेमा जो यहाँले उद्गार व्यक्त गरिदिनु भयो यसको लागि धेरै धेरै धन्यवाद यहाँको रस्ती बस्ती त कैलाली है हजुर हजुर म सुदूरपश्चिमको डो डोटी हुँदै डोटीबाट झरेर अहिले कैलालीको स्थायी बासिन्दा हुनु पुगेको छु सुदूरपश्चिममा पनि साहित्यिक कर्म सुकर्म गरिराख्नु भएको त हामीले सुन्थ्यौँ खबर पढ्थ्यौं यति राम्रो कृति लिएर आउनु भएको छ ऐना यही ऐनाभित्रको कथा पनि सुन्छौ नि आज यहाँकै स्वरबाट हजुर म अवश्य पनि त्यो सुनाउने प्रयास गर्नेछु पहिला त थ्यो गजल लेख्नुहुन्थ्यो कथा पनि लेखिराख्नु छ त है हजुर गीत र गजल मेरो प्रकाशमा आयो मैले गजल र गीतहरू वाचन पनि गरेँ कृति पनि आयो मेरो सन्ताउन्न सालमा तर कथाहरू लेखिरहेको थिएँ स्थानीय पत्र पत्रिकामा त्यहाँको आञ्चलिक जीवनलाई चित्रण गर्ने सशक्त रूपमा चित्रण गर्ने एउटा धोको थियो र लेख्ने प्रयास गरेको छु अहिले यो कथा संहुई सय साठी पृष्ठमा विस्तारित छ हजुर उन्नीसवटा कथा आरंभ करनाई ते भनाई पी कथात्मक रूप में प्रस्तुत छह कथ में आउन न सकता पत्र कथकारी बीसवटा कथी आलेख में कथक कथ लेखक आलेख में मेरे भनाई कने मैं देखा पात्र तर ती पात्र जिसको कथ लेखने धोको ती पात्रहरू अहिलेसम्म भेटिएका छैनन् मैले हेर्दा हेर्दै मेरो जीवनबाट ती पात्रहरू गायब भएका छन् कहिले फर्केर आउलान् र तिनको कथा लेखौंला भनेर बसेको छु त्यही कुरा त्यो मैले आफ्नो आलेखमा राखेको छु गीत गजल त हामीले सुनेकै हो हजुर कथाकार रामलाल जोशीको कथा हजुर यहाँबाटै सुन्छ म सुदूरपश्चिमकै परिवेशमा सुदूरपश्चिमकै छ अब छनक आउँछ तर त्यसले देशलाई पनि एउटा अहिले जो देशको समसामयिक अवस्था छ पछिल्लो राजनीतिक परिवर्तन पछि देशको विविधतामा अलिक खलल पुग्ने एउटा वातावरण सिर्जना भएको छ त्यसलाई मैले आन्दोलनको मोर्चामै गएर लेखेको छु र त्यसले एउटा खलबलिएको वातावरण र विशेष गरी सुदूरपश्चिम विविध जात बसोबास हो र अहिले थारू र पहाड़ी समुदायका बीचमा त्यहाँ द्वन्द छ यो द्वन्दलाई मैले प्रतीकात्मक विम्बात्मक रूपमा यहाँ प्रस्तुत गर्ने कोसिस गरेको छु मलाई आशा छ त्यस राजनीति नमिलेको कुरा चाहिँ साहित्यमा मिलाउनु मिलाउन खोजेको छु त्यसले सुदूरपश्चिमको त्यो द्वन्दलाई जो विभिन्न हाम्रो देशको विभिन्न क्षेत्रमा जात बीचमा क्षेत्रका बीचमा समुदायका बीचमा बीच द्वन्द देखा पर्ने वातावरण छ त्यसमा अलिकता त्यसमा पानी हाल्नेछ चा। त्यसलाई चाहिँ निमिट्यान्न पार्नेछ र सद्भावको वातावरण सृजना हुनेछ भन्ने मेरो आशा चाहिँ छ चा। कथा, यो कथाको कथा शीर्षक दियो जलिरहेछ सुनौ यसमा आन्दोलनको मोर्चामा गएर लेखिएकाले शुरूमा केही आन्दोलनका शब्दहरू पनि यसमा परेका छन् यता अखण्ड सुदूरपश्चिम जिन्दाबाद जिन्दाबाद विखण्डनवादी मुर्दाबाद मुर्दाबाद पश्चिम चौराबाट आएको जुलुसमा हजारौं मानिसहरू गगनवेदी आवाजमा कुर्लिरहेका थिए युवा तन्नेरी र किशोरहरूका हात हातमा गंगाहरूका तिखा लाठीहरू नाचिरहेका देखिन्थे मानिसहरू अस्तित्व लडाईँको अन्तिम मोड़मा उभिएका जस्ता देखिन्थे अस्तित्व रक्षाका लागि उठेको आवाजमा दृढ संकल्प झल्कन्थ्यो उता थरूट राज्य जिन्दाबाद जिन्दाबाद पुनरूत्थानवादी मुर्दाबाद मुर्दाबाद थरूट राज्य घोषणा गर्छौ घोषणा गर्छौं पूर्व क्याम्पस रोडबाट आएको जुलुसमा रहेका हजारौं आक्रोशित र उत्तेजित थारूहरूको आवाजले आकाशलाई बुलन्द गरेको थियो नारी पुरूषहरूका हात रहेका भाला र कटमासका लाठीहरू माथि उठेका देखिन्थे अगुवा थारूहरूको उत्तेजित हावभावले पछाडिका युवाहरू विपक्षीको टाउको फोड्न तम्सेका जस्ता लाग्थे उत्तेजित भीड़लाई शान्त र धैर्यशील बनाइराख्ने कुनै नायक देखिन्थेन सबै आक्रोशित सबै उत्तेजित उत्तेजित भीड़का अनुहारहरू हेर्दा लड़ाईमा विजय प्राप्तिको दृढ़ प्रति झलकन थो अर्क टीकापुर घटना को घाव आलय थो मानस शरीर में ता रगत उम्लि आठ जना सुरक्षा कर्मी हत्या जदन्य अपराध थे घर को कौशी खेलि एक निर्दोष बालक हत्या मानवताहीन रिंस यो कहाली लाग्दो घटनाले आङ सिरिङ बनाई बनाइदिएको थियो देश संघीयताको प्रसव पीड़ामा छटपड़ी रहँदा यति ठूलो मानवीय क्षति भएको थियो पूर्वमा संघीयताको सूर्य बिहाउँदै गर्दा पश्चिममा प्रणान्तको छटपटी हुँदै थियो यी सबै हत्यार अपराधको जिम्मेवार पछि थरुट आन्दोलनकारी भनिएको थियो थारूहरूले दोष पहाड़ी समुदाय र सरकारको टाउकोमा थुपारेका थिए घटनाले थारू र पहाड़ी समुदाय बीच अनन्त युद्धको संकेत गर्दै थियो अर्को मुठभेटको भयावह स्थिति मेरै सामुन्य थियो किन थारूहरू यसरी बौलेका कुप्रिए र लट्ठीका भरमा उभिन खोजेका वृद्धले भने साठी वर्ष भयो यही ठाउँमा खाइ खेलेको अहिलेसम्म कहिल्यै यस्तो देखिएन अब यिनीहरूको नहुने दिन आयो बुढोटी पर्वटयाटो एक ठोफेन नाइरहेरै अब यहाँ सब चल्झ पहाड़ गौक सड़क पल्लो किनार भित्री गल्ली नया घर बनाने काम में एक मिस्त्री थारूले कहां से किरे थारून संग लड़ना कामचोर पर्वटीयापे सुर्ती मुख में हाला के पीच थुकी भन्या अरे अच्छे से बना हो संगरिया ये घर तो अब हमारे पहाड़िया तो कह चल जाए कहा अरे मैटो ऊ डिटी होटल वाला घर ले संगारिया अर्क थारूले थूक निल्दै निल्द भन् पाड़ी लोग नाई रहो बड़ा सुगुर बठन नाई बिलकाई हो संगरिया रोड में उल्टा कैप लगा जवान ने थप्यो मैटो पहाड़ के बठनिया संग लभ करना सोचले रहो यार डाईले सबै मिस्त्री र कामदार गल्ला हाँसे उन्नी हाँसो में चिब्लीचोर ने हाँसो मिलायो हाहा हा तर पी ऊ के बोलेन बजार के हल्लागुला में कान ठाड़ा पार्थे उ तर नारा जुलूस आंदोलनसंगे लिन्दे उन्नी को अरु कोला जीवन मरण को सवाल बने विषय मजाक में उड़ाईदिन्थ उन्नी अरु काग आलिशान घर ठड़थे तर आप दुई दिन को रमाइल काफी थे उन्नी हाँसो ठट्टा गर्यो रई रमाई काम करो सांझ एक खोरिया जाण पीयो सुत्यो बस दुनिया लड़ाई झगड़ा कुनै मतलब थिएन उनीहरूलाई आज रगतको खोलो बक्स महाकसम यी मुसाकाललाई लखेण्नु पर्छ यहाँबाट दुई चारजनाका टाउका फुड्नु पर्छ थारू राज्य बनाउने रे भने एउटा केटोले र जोसियो केटाहरूको एउटा हुल। टाउकोमा हकित संरक्षण मोर्चाका फेटा गुथेका लाठीधारी युवाहरूको जमात उत्तर पार्कतिरबाट सड़कमा प्रवेश गर्दै थियो जसको मनमा जे लाग्छ त्यही बोल्दै थिए बुढापागा र अशक्तहरू भयभीत थिए दसदेखि बाह्र वर्षसम्मका दुई सय केटाकेटीहरू सनपाटका सेस्काहरू हातमा बोकेर सड़कमा रमाइरहेका देखिन्थे दुईतिरबाट आएको आक्रोशित जुलुस जब आम्ने हुने अवस्था आउला तब त्यो भिडन्तर सम्भावित रक्तपातको कल्पनाले मेरो आङ श्रिङ भइरहेको थियो छियोग्य कुरु क्षेत्रको लडाई जस्तो हुन थाल्यो हु भाई एकजना शिषिका रेवन्ती दिदीले अफसोच प्रकट गरिन् आजको सम्भावित भिडन्त र रक्तपातले महिनौदेखिका सही तिक्त र विरक्त लाग्दा घटनाहरूलाई बिर्सिदिने क्षतिको सङ्केत गर्दै थियो सदियंदेखि अखण्डित र अनुन्यासित रही भाइचारामा बाँचेका थारू पहाडीको सुमधुर बान्धव्य सम्बन्धमा तिक्तता र वैरित्वको यो कस्तो आँधी उठ्दैछ कसले यो आगो सल्काइदियो यो जातीय द्वन्दको पहिलो शिकार मै हुनेछु राजु माफ गर्नु हँसुलिया कि रमिला चौधरीले यस्तो म्यासेज मलाई पठाउँदा मेरा आँखा रसाएका थिए महिनौ भयो आन्दोलनको आगो सड़कमा सल्किएको पूर्वमा संघीयतागो मिरमिरे शुरू हुँदै थियो चराहरूको घाँटी खसखस हुँदै थियो पश्चिममा जातीय द्वेषको राग फैलिँदो थियो थरुड़ राज्यको माग गर्दै थारूहरू आन्दोलनमा थिए अखण्ड सुदूरपश्चिमको माग गर्दै राणा र रा पहाड़ीहरू आन्दोलनमा थिए दुवै पछि आन्दोलनको मैदानमा थिए पक्षविन मान्छेको आवाज मौन थियो आन्दोलनको राको सहर बजारमा मात्र बलेको थिएन गाउँ पनि सल्किएको थियो थारू बाहुल्य भएका गाउँमा पहाड़ीहरू थर्कमान थिए पहाड़ी समुदायको बाक्लो बस्ती भएका ठाउँमा थारूहरू त्राईमाम थिए गएको शुक्रबार मलवारा क्षेत्रमा चारवटा पहाड़ीहरूका घरमा आगो लगाइयो मंगलबार मोहना क्षेत्रमा पहाड़ी मूलका राजु ऐरीको लास भेटियो शुक्रबारको दोस्रो दिन वसन्त ओरपरका थारू बस्तीमा धावा बोलियो राती राती जसका घरमा पनि ढुङ्गा हिर्काउन थालियो जनजीवन त्राही त्राही बन्दै गइरहेको थियो पत्र आएका समाचारहरूले एकातिर आन्दोलनकारीलाई थप आक्र बनाउँदै थिए भने मेलमिलापका संयमित पक्षधरलाई चिन्तित पनि दिनह सड़कमा हुने विरोध सभाहरूमा एक पक्षले अर्को पक्षलाई उत्तेजित पार्ने खालका मन्तव्यहरू दिएका सुनिदै थिए शनिवारको दोस्रो दिन क्याम्पस चोकमा भएको विरोध सभामा थारू अगुवाहरूले बाँसको डोको बोकेर पहाड़ीहरू जसरी पहाड़बाट आए उसै पठाइदिने धम्कीपूर्ण मन्तव्य दिएको सुनियो त्यस अखण्ड सुदूरपश्चिमदर अगुवाहरूले थारूहरूलाई कर्णाली कटाइदिने चेतावनी दिए एउटा पहाड़ी आन्दोलनकारी मञ्चमा गएर भन्थ्यो यी थारूहरूलाई हामीले हात धोएर खान सिकायौं कट्टो नलाउनेलाई प्याण्ट लाउन सिकायौं आधुनिक तरिकाले खेती गर्न सिकायौं वन मान्छे जस्ता देखिने थारूहरूलाई आधुनिक मान्छे बनायौं आफ्नै भाइबन्धु जस्तै मानेर मिलेर बस्यौँ आज यिनीहरूलाई राज्य चाहियो हामी माथि नै शासन गर्न खोजे हामी माथि धावा बोल्ने एउटा थारू आन्दोलनकारी मुटु भित्रैसम्म छुने गरी मञ्चमा गएर कुर्लिन्थ्यो यी पहाडीहरूको हामीले कति सेवा गर्यौं कति त्यसको कुनै लेखाजोखा छैन आफ्नो जमिन यिनीहरूलाई दिएर मालिक बनायौं आफू यिनैका कमैया बस्यौं हाम्रा जन्नीहरूले यिनीका भाँडा धोए ओछ्यान लगाए हामी यिनीका दास बनेर सेवा गर्यौं तर त्यसको प्रतिफल हामीले के पायौं उत्पीडन दमन हेपाई यो बंजर भूमिला हमें आवादी गये आज हमी राज्य मग्रा हाममाथि दमन करने अब सहे बस्न सक यी उत्तेजित मन्तव्यहरूले आगोमा घिउ थप्ने काम गरिरहेका थिए हिजै मात्र थारू विरोध सभा भएको स्थानमा धावा बोलेर अखण्ड सुदूरपश्चिमको दस्ताले कार्यक्रम स्थललाई कब्जामा लिएको थियो यी सबै श्रृंखलाको अन्तिम पटाक्षेप आज हुने लाग्दै थियो कुरूक्षेत्रको लड़ाईमा कौरव र पाण्डव पक्षका सेना जस्तै भिडन्ततर्फ जुलुस अगाडि बढ़िरहेको थियो पुलिसहरू वाकेट्वाकेमा ठूल्ठूलो स्वरले सम्भावित भिडन्त रोक्न आफ्ना सम्पर्क सेलहरूलाई सचेत पार्दै थिए रेड स्वयंसेवकहरू धनचिन्न भएका सेता जाकेटहरू भेरेर सड़कमा निस्केका सुरक्षाकर्मीहरूको अनुरोधको कदर थिएन चेतावनीको डर थिएन लाठीहरूको प्रवाह थिएन दुवै तर्फका जुलुसमा युवाहरू अग्रपक्तिमा थिए बाल वृद्ध जवान महिला केटाकेटी सबै उमेरका हजारौं मानिसहरू जुलुसमा थिए ठूलठूलो थुल स्वरमा नाराहरू घन्किँदै थिए जोसै जोसमा हातहरू माथि उठेका थिए दुवै तर्फका जुलुसका मान्छेहरूलाई लागेको थियो कि एक अर्कालाई जितेपछि मानव राज्य आजै प्राप्ति हुन्छ एक पच्छे को जुलुस अर्को पक्षले देख्ने गरी नजिक आइसकेको थियो अवस्वर सुनिने गरी आम्ने साम्ने हुँदै थियो जुलुस जति जति नजिक हुँदै थियो त्यतितेति बढ़ी मानिसहरू उत्तेजित हुँदै गएका देखिन्थे ठोक साला मुसाकाललाई ठोक नछोड नछोड उरुणेउला केटाहरूका यी उत्तेजित शब्दहरूले थारू जुलुसमा ढुङ्गा हिर्काउन थाले कठमासका लाठी र फलामका भालाहरू आकाशमा नचाउँदै थारू युवाहरू आक्रोशले गरिदिन थाले मारो प्रवटिया सालेको ड्याङ ड्याङ सुताबाट पनि ढुङ्गा यताबाट पनि इटाका टुक्राहरू बर्सिन थाले पुलिसले दुवै तर्फका आकाशमा असुर ग्यास फायर गर्यो बन्दुक पड्किए आहा जुलुस टसको मस भएन मानिसहरू आक्रोश र उत्तेजनाले भिडन्त उन्मुख हुँदै थिए अरे मार्यो हेर्दा हेर्दै टाउको रक्त भएको थारू जवान सड़कमा पल्टियो सड़कभरि रगतै रगत भयो थारू युवाहरूको आक्रोशले आकाश छोयो मारू बुचोटी पर्वटिया सालेको थारू युवाहरूले आँखा देख्न छोडे फलामका तीखा भालाहरू छातीमा रोपिन थाले इँटा र ढुङ्गाका असिनाहरू सड़कमा वर्षिन थाले नसक्नेहरू मैदान छोडेर भागेको पनि देखियो तर पनि धेरै जसोले प्राणको माया मारेको देखियो र ढुङ्गाको वर्षाले सुरक्षाकर्मीहरूको भागाभाग भएको पनि देखियो छेणभरमै सड़क कुरूक्षेत्र जस्तै बन्यो कतिका टाउकोमा ढुङ्गा वर्षिए कतिका कन्नामा इटा टुक्रिए खुट्टा खुच्याउ कति पुरूष भागना थाले। धनुष जस्ता फलाम का जब शरीर में रोपिन ऐसे कटवास गंगा लाठी जब टाउक में बज्र था दुबई तर्फ का मानसर को कोलाहाल मची मैला केटाकेटी जुलूस हेन जब सड़क में छटपटा ई पक्ष का मानसगत सड़क का बीच में जब घाइतेहरूको चितकार सुनियो भिडन्तले जब नरसंघारको रूप लिन थाल्यो राज्य प्राप्ति गर्ने लड़ाईमा जब मानवताले हार्न थाल्यो एउटा अवर्णनीय दृश्य कुरूक्षेत्रका बीचमा देखा पर्यो सडक नाडीमा सेता रुमाल बाँधेर हात खड़ा गरेका सयौं महिलाहरू साथ एक एकाएक रण क्षेत्रको बीचमा गर्जिए थारू पहाड़ी भाई भाई भाई भाई हिमाल पहाड़ तराई कोही छैन पराई एकै भूमि एकै देश नेपालीको एकै भेश सम्पूर्ण नेपाली एक हौ एक, एक भिडन्तरत मानिसहरू महिलाहरूका यी आवाजहरू देखेर सुनेर एकाएक स्तब्ध देखिए कडवांश र गंगाहरूका लाठीहरू जड़ भए एउटा कहाली लाग्दो दृश्यले अप्रत्याशित रूपमा कसरी नाटक सक्यता प्राप्त करो मानी अचमित भे हर हे देखिये मातृशक्तिबाट प्रेमको पहिलो धारा बग्यो शान्तिको प्रथम शंखोष भयो शान्ति र सद्भावका नारा लगाउँदै महिलाहरू उत्तेजित युवाहरूलाई थम्थम्ब्याउँदै थिए सड़कमा घाइते भएका महिला र वृद्धहरूलाई एम्बुलेन्समा राख्दै थिए कोही कोहीहरू फुटेका टाउकोमा सेतापट्टि बाँध्दै थिए यी प्रेमका पुजारी नारीहरू युद्धको बीचमा पनि प्रेमका सुमधुर गीत गाउँदै थिए मातृत्वका मृदुल आवाज आलाप्दै थिए धेरैजसो महिलाहरूले सड़कबाट उठाएर घाइते बाल आफ्ना छातीमा टाँसेको पनि देखियो महिलाहरूको बीचमा मैले देखे प्रेमलता चौधरी थिइन् जसले बाइस वर्ष अघि एक पहाडी दलित युवकसँग प्रेम विवाह गरेकी थिइन् अग्रपक्तिमा तिनी हँसुलियाकी रमिला चौधरी थिइन् जसले पन्ध्र वर्ष अघि पहाड़ी उबालाई प्रेम गरे बापत चारवटा बच्चा आमा बनेर पनि धोकाको जिन्दगी गुजार्दै थिइन् तिनको मनभित्रको प्रेम पहाड़ी समुदायप्रति अहिले पनि घटेको थिएन सेतु रूमालको फेटा गुथेर जनशैलाबको बीचमा चिल्लाइरहेकी थिइन् मंजू शर्मा उर्फ चौधरी पहाड़ी मुलकी मंजुले त्यो जमानामा पनि एक था युवकलाई प्रेमको माला लगाइन् जुन बेला चौधरीसँग बिहे गर्नु पहाड़ी समुदायका लागि हेस्पद मानिन्थ्यो एक गरीब चौधरी युवकलाई उनीहरूले जीवनभर प्रेम गरिरहन् तिनै दशर चौधरीबाट छवटा सन्तान जन्माएर चौधरी वंशवृक्षलाई हराभरा पारिदिन् दुर्गालाई पनि मैले त्यही भीड़मा सेतो कफन बाधेर सद्भाव बाँडिरहेकी देखेँ जसले एक गरिब थारूलाई प्रेम गरे बापत माइतीबाट घृणा अपमान र तिरस्कारको विष आजसम्म पनि पिइरहेकी छिन् कञ्चनपुरकी वैजयन्ती चौधरी जसले मोती कठायतलाई भाइमाला लगाउँछि आरती रोकाया जसले सुनित महतोलाई बडा दाजुको दर्जा दिएर टीका लगाउन् फुलमती चौधरी जसले हंसराज उपाध्यायलाई हर्काइन् मंगली साउद जसले श्रीमान लालबहादुरको मृत्युपछि जोखना थारूलाई लोग्नेका रूपमा वण गरिन् ती सबै महिलाहरूले मैले आवेग उत्तेजना र युद्धको बीचमा शान्ति सद्भाव र प्रेमको आराधना गरिरहेको देखेँ ती महिलाहरू जसले थारू र पहाड़ी जातिका बीचमा प्रेम र भातृत्वको आँचल गाँसे ती महिलाहरू जसले पढे र सबै ठालु बनाउँदा आफ्ना अभिभावकको अवज्ञा गरी गरीब प्रेम गरे र गरिरहे ती महिलाहरू जसले आफ्नो जातिको सांगुरो घेरालाई तोडेर मानव जातिलाई प्रेम गरे र गरिरहे आज मेरो नजरमा ती नारीहरू साँच्चीकै महान देखिए मेरो हृदयको कोमल स्थानमा तिनीहरूले अग्लो आसन जमाए मलाई लाग्यो तिनीहरूको प्रेम वैंशको आवेग होइन रहेछ क्षणिक भावुकता पनि होइन रहेछ उही जमानामा वैशमा कलकलाएका ती यौवनाहरूले थारू पहाड़ीको एउटै जात देखिसकेका रहेछन् एक अर्कामा अभिन्नता सम्झिसकेका रहेछन् आज भिन्न गर्ने खोज्नेहरूलाई चुनौती बनेर तिनै सड़कमा शक्तिशाल भएर उभिन् साँच्चीकै थारू पहाड़ीको यो संगम स्थलमा प्रेमको दियो जलाउने यिनै महिलाहरू रहेछन् जसले आज आन्दोलनको आँधी र रोकेर त्यो दियोलाई निम्न दिएनन् धन्य नारी शक्ति धन्य साह नारी साहस महिलाहरूको अप्रत्याशित कदमले भिडन्तरत मानिसहरूले चित खाए भिडन्तरत जुलुसलाई नियन्त्रण गर्न नसकेर हैरान भएका पुलिसहरू हेरेका हेरै भए पत्रकारहरूका कान ठाडा र कलम तिखा भए केही थारूहरू आक्रोशितै थिए बीच सड़कमा आफ्ना जन्नीहरूलाई देखेर शान्त भए केही पहाड़ीहरू मुरमुरी थिए सड़क मैदानमा आफ्ना दिदी देखेर पछि हटे ढुङ्गा र इटाका टुक्राहरूले रण मैदान सड़कको धुलो र धुवा शान्तिको सास फेर्दै आकाशतिर उड्न थाल्यो बीच सड़कमा थारू र महिलाहरू सराबरी थिए केही क्षणमा नै युद्ध मैदानमा प्रेमको विजय भइसकेको थियो एकअर्को समुदाय बीच उत्तेजना र घृणा फैलाउनेहरू पराजित भइसकेका थिए प्रेम र ममताका अगाडि कुन युद्धले विजय प्राप्त गर्न सक्छ र भन्नेहरू हर्षित थिए लाठी र भाला समातेका दुवै पक्षका बलशाली पुरूषहरू लज्जित देखिन थाले माया र प्रेममा बाँच्नेहरूलाई कहाँ छुट्टै राज्य चाहिन्छ र प्रेम गर्ने ठाउँ भइपुग्छ एकअर्काको हृदयमा बास दिए पुग्छ शान्तिको दियो बाल्ने प्रेमको आराधना गर्नेहरूको त्यहाँ विजय भइसकेको थियो कई क्षण माने देखियो भाला रठवांस भोगा हाथ बीजेक ताली बजा ताले गंगारू और उत्तीस का लाठी भोगा हातह थपडी बजाउन में देखिन थाले अहो ओहो क्षणभरम कस्तो परिवर्तन पलभरम युद्ध रेम का अलग अलग रूप निमेषरम अवर्णनीय चमत्कार तेही सड़क में दाया बाया देखिए नागरिक सामज का अगुआ दीप प्रज्जवलित थारू पहाड़ी युवा संयुक्त सद्भाव री थे उद्योगिक व्यापारी आप पसल अगाड़ी दीपावली कर तार अलिमाथिट एक आकाश ती उप आफ्नै भेगको छनक दिने कथा सरसर ती आफैले सुनाउनु भयो रामलालजीले हजुर यो राजनीतिबाट नमिलेको कुराहरू चाहिँ साहित्यबाट मिलाउन सकिन्छ भन्ने चा सन्देश चाहिँ यहाँको कथा सुनिराख्दाखेरि त्यो अनुभूत भयो अवश्य पनि अधिकार प्राप्तिका लागि विकासका लागि आफ्नो क्षेत्रको लागि आफ्नो हकका लागि राजनीति चाहिन्छ चा। तर बाँच्नका लागि राजनीति मात्रै काफी होइन जस्तो मलाई लाग्छ बाँच्नका लागि हरेक समुदायका बीचमा हरेक मानिसमा प्रेम सहयोग सद्भाव चाहिन्छ चा। जो आजको नेपालको परिवेशमा आवश्यक छ राजनीतिले नमिलाउन सकेको राजनीतिले एकअर्कामा द्वेष फैलाउ फैलाउन थालेको अवस्थामा साहित्यकारहरूले कमसेकम जातीय सद्भाव मान्छेहरूका बीचमा प्रेमको आराधना चाहिँ गर्नैपर्छ चा। मैले त्यो प्रयास गरे यसमा टिकापुर कैलाली तराईका पात्र पहाडबाट झरेका जुन पहाड़ी पात्र हुन तिनीहरूको एउटा प्रेमिल गाँठ हो कसैसँग देखाउनु भएको छ यो यथार्थ कुरा हो यो मैले कुनै कल्पनाको कुरा पनि होइन मैले भोगेको जिन् दृश्य हो पछिल्लो समयमा राजनीतिले भनौं अथवा विभिन्न राजनीति, राजनीति संगठन भनौँ अथवा राजनीतिक संगठनभित्र घुसेर रा। अराजकता फैलाउन खोज्ने समूह र तत्वहरूले टिकापुरको घटना घटाए धनगड़ीका घटना घटाए बत्तीस दिनसम्म सुदूरपश्चिम ठप्प भयो तर पनि त्यसबीचमा मिल्नेहरू एका आपसमा सदिउदेखि जो चौधरीका छोरी पहाड़ले बिहा गरेका छन् पहाड़ीका छोरीबेटीहरू चौधरीले बिहा गरेका छन् समाज एक भइसकेको छ एकअर्कामा विलयन भइसकेको छ र तिनीहरूको भित्रको ढुकढुकीको डुक आवाज बहुसंख्यक जनताको आवाज वास्तवमा त्यो तत्व पराजित हुनैपर्छ हाईमा एउटा प्रेमको सुमन्द सम्बन्ध गाँसिनै पर्छ भन्ने पछिमा पर थिए अहिले पनि छन् त्यही कुरा मैले उतारेको अभिव्यक्तिको अर्को माध्यम संक्रणता नियर प्राध्यापक इतिहास को प्रत्येक आंदोलन अभिव्यक्ति का विभिन्न विधा साहित्यिक गतिविधि सृजना का पाटा रेडियो तरंगमा उगार सुनी रह अभिव्यक्ति माध्यम उद्गार में मा यहां सृजना पठाउन सकन पत्रचारि हम ठेगाना हो कार्यक्रम उदगार पोस्टबक्स नंबर छ सौ चौतीस रेडिओम्ड ईमेल आईडी उदगार एट जीमेल श्रोताहरू यहाँहरू रेडियो नेपालको साहित्यिक तरंगमा कार्यक्रम उद्घार सुनिराख्नु भएको छ आजको कार्यक्रम उद्धारमा हुनुहुन्छ कथाकार रामलाल जोशी उहाँको कथाकृति ऐनाकै न्यूमा हामीले यो कुराकानी गरिराखेका छौँ त्यसो त यहाँ सुदूरपश्चिममा रहेर साहित्यिक कर्ममा पनि निकै जुटिराख्नु भएको छ के के गर्नु भएको छ सुदूरपश्चिमको साहित्यिक हालखर चाहिँ सुनौ न हजुर मलाई एउटा सौभाग्य प्राप्त छ कि म त्यो नेपाली भाषा साहित्य कला संस्कृतिको एउटा विशाल क्षेत्र जहाँबाट नेपाली भाषाको उद्गम भयो नेपाली संस्कृति र जातीय सभ्यताको उद्गम भयो त्यस क्षेत्रको म बासिन्दा हुँ त्यस क्षेत्रमा मैले जन्म लिन पाएको छु र आज त्यस क्षेत्रमा रहेर साहित्यमा बामेसर्ने केही साहित्य गतिविधि र क्रियाकलापमा केही गर्ने क्रियाकलाप गर्ने मैले मौका पाएको छु यस अर्थमा सुदूरपश्चिममा धेरै साहित्य लेखिएको छ गहिरो त्यहाँको संस्कृति छ विशाल लोक साहित्य छ तर राज्यको मूलधारमा आउन सकेको छैन अहिले पनि त्यहाँ लोक साहित्यको एउटा विशाल राशि छ त्यहाँको डेउडा लगायत विभिन्न संस्कृतिहरू छ त्यो बाहिर आउन सकेको छैन खुम्चिएर छ लिखित रूपमा पनि साहित्यकारहरूको एउटा ताती छ पंक्ति छ चाहे पुरानो पुस्ता चाहे नयाँ पुस्ता नया पुस्ताहरू नया मान्यताका साथ आएको छ पुरानो पुस्ता आफ्नो साधनामा तलिन्छ तिनीहरूलाई कसरी एउटा संगठित गर्ने कसरी मञ्च दिने राज्यको मूलधारमा कसरी ल्याउने र भोलि राज्यको प्रतिस्पर्धामा ती साहित्यकारलाई कसरी अगाडि ल्याउने भन्ने सन्दर्भमा हामी लागिरहेका छौँ र त्यस सन्दर्भमा एउटा साझा साहित्यिक चौतारी गठन भएको छ त्यहाँ विगत दुई दशकभन्दा अगाडि सुदूरपश्चिमाञ्चल साहित्य समाज नामले त्यहाँका साहित्यकारहरूको एउटा साझा तारी छ त्यही मार्फत आज हामी क्रियाकलाप गरिरहेका छौँ त्यसको एउटा अगुवा त्यसको एउटा अध्यक्षको हैसियतले मैले त्यहाँका बुढा पुराना आ, पुराना पुस्ताका साहित्यकार र नयाँ पुस्ताका साहित्यकारहरूलाई जोडेर साहित्यिक गतिविधि गर्ने एउटा प्रयत्न गरिरहेको छु हामीले त्यहाँ सुदूरपश्चिमै रहेर नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रज्ञा प्रतिष्ठानको धनगढीमा रहेको धेरै ठुलो जग्गा छ त्यहाँ त्यहाँको एउटा सांस्कृतिक सङ्ग्रहालय र सुदूरपश्चिमको भाषा साहित्य कला संस्कृतिको संरक्षणका लागि प्रज्ञा प्रतिष्ठानको नाममा त्यहाँको नगर विकासले दिएको जग्गा छ त्यसलाई त्यसमध्ये थोरै जग्गा हामीले प्रज्ञा प्रतिष्ठानसँग सम्झौतामा लिएर आफ्नो एउटा बस्ने चौतारी निर्माण गर्नुपर्छ एउटा भवन बनाएका छौं एउटा तीन तले साहित्य भवन बनाएका छौं र यसमा हामी गर्व पनि गर्छौं यहाँ मार्फत एउटा जानकारी के गराउन सक्छौ गर्छौं भने साहित्यकारहरूले झोला बोकेर साहित्यकारहरूले रचना वाचन गर्दै अलिअलि सहयोग उठाउँदै आफ्नो एउटा भवन आफ्नो एउटा चौतारी निर्माण गर्न सक्छन् साहित्यकारहरू सधैँ दया लाग्दा टीट लाग्दा मात्र हुँदैनन् आत्मनिर्भर पनि हुन सक्छन् भन्ने एउटा सन्देश हामीले दिएका छौं हामीले तीन वर्ष अगाडि भव्य एउटा साहित्य तीन दिने महोत्सव गरेर त्यसको उद्घाटन गरायौँ त्यही क्षेत्रबाट नेपाली राष्ट्रिय राजनीतिमा एउटा उदाएका नेपाली कंग्रेसका वर्तमान सभापति भूपूर्व प्रधानमन्त्री शेरबहादुर डेवाको प्रमुख आतिथ्यमा त्यहाँ हामीले उद्घाटन गरायौ नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तत्कालीन उपकुलपति गंगा प्रसाद व्रेद्ी त्यहाँ जानुभएको थियो पूर्व सदस्य सचिव डाक्टर तुलसी भट्टराई समालोचक गोविन्द भट्टराई नेपाली लेखक संघका निवर्तमान अध्यक्ष विश्वविपू घिमिरे लगायतको देशको बौद्धिक जमात त्यहाँ हामीले जमातलाई बोलाएका थियौं त्यही अवसरमा त्यो भवनको उद्घाटन गऱ्यौं र त्यो भवनको नामाकरण पनि त्यस क्षेत्रबाट जन्म लिएका नेपाली साहित्यको पहिलो दुखान र नाटककार पहलवानसिंह स्वारकै नाममा त्यो भवनको नामाकरण गरेर पहलवानसिंह स्वार साहित्य भवन त्यसको नामाकरण गरेका छौं र त्यति बेला यहाँबाट गएका विद्वानहरूले एउटा सुदूरपश्चिमवासीहरूलाई धन्यवाद एउटा आभार के प्रकट गर्नुभएको थियो भने यसरी साहित्यकारले बनाएको आफ्नो एउटा ठूलो महल बनाएको र त्यसमा साहित्य गतिविधि गरेको सम्भवत हाम्रो देशमा यो पहिलो हो सुदूरपश्चिमवासीहरूलाई यस अर्थमा धन्यवाद छ एउटा उदाहरण देखाउनुभयो भनेर उहाँले उहाँहरूले भनेर आउनुभएको थियो हामी गर्वित छौँ त्यस अर्थमा बधाई छ सुदूरपश्चिमाञ्चल साहित्य समाजको अध्यक्ष पनि हुनुहुन्छ यहाँ र अध्यक्ष कार्यकालमा यो शुभ कार्य सम्पन्न गर्नुभयो कार्यक्रम उद्घारको तर्फबाट पनि हार्दिक बधाई धन्यवाद गीत लेख्नुहुन्छ नि गीत केही सम्झनामा छ आज त आउँदाखेरि कथा मात्रै बोकेर आउनुभयो हजुर पछिल्लो चरणमा मैले कथा लेखेँ मैले जो अघि भने जो त्यहाँको जनजीवन आञ्चलिकता अस्तव्यस्त जिन्दगी देखेँ त्यसलाई उतार्ने प्रयास गरेँ त्यसभन्दा अगाडि एउटा युवा भएमा ती दिनहरूमा अलि रमाइला दिनहरूमा मैले गीत, गजल, गीत र गजलहरू लेखेँ मेरो एउटा गजल सङ्ग्रह भनौँ गजल र गीत सङ्ग्रह भनौँ अस्सीवटा गजल र एक्काइसवटा गीतहरू रहेको एउटा हतकेलामा आकाश हजुर हत्केलामा आकाश सन्ताउन्न सालमा प्रकाशित भएको थियो र त्यसले त्यति एउटा तरङ्ग सुदूरपश्चिममा ल्याएको थियो त्यसमा मैले एक्काइसवटा गीतहरू लेखेँ अस्सीवटा गजलहरू लेखेँ त्यसपछि मेरो अर्को गजल संग्रह प्रेसमा जाँदैछ अब निकट भविष्यमा त्यो प्रकाशनको तयारीमा छु र गीत पनि म लेखिरहेको छु तर अहिले कथाको सन्दर्भमा यहाँले कथाको चर्चा गरिदिनुभयो गजल पनि लेखिरहेको छु मलाई आफ्ना गीतहरूको त्यति सम्झना त छैन छोटोमा एउटा एउटा गीतको छोटो दुई तिन आर म यहाँ सुनाउन चाहन्छु यसलाई लयमा भन्दा एकदम गाह्रै घन बोल्नु भए पनि हुन्छ पर्ख रात यहाँ जिन्दगीको सपना देखिँदैछ एउटा रातलाई अनुरोध गरेर मैले लेखेको छु पर्ख रा जिन्दगीको सपना देखिँदैछ पर्ख रा मनभरिको तिर्खा मेटिँदैछ एउटा प्यारो चाँद गयो अध्यारोमै बिलाएर नाउ सूर्य आँखा भरि पापी संसार देखाएर नाउ सूर्य आखा भरि पापी संसार देखाएर नभेटिने जिन्दगीको कथा परखए रात लेखिँदैछ पर्ख तिरखा तिर्खा मेटिँदैछ सुन्दर सुन्दर गजल पनि सुनौ न मैले त्यसपछिका दिनहरूमा एक सय एकवटा गजल लेखे र त्यो गजल एक सय एकवटा गजलको सङ्ग्रह जिन्दगानी यहाँलाई एउटा जिन्दगानी मेरो गजल संग्र आउँदैछ त्यही जिन्दगानी भित्रको एउटा केही मिठा जिन्दगीका का कुरा गर केही मिठा जिन्दगीका कहानीका कुरा गर कस्तो होला भोलि आउने बिहानीका कुरा गर केही मीठा जिन्दगीका कहानीका कुरा गर कस्तो थियो यो जिन्दगी कहाँ गए दिनहरू कस्तो थियो यो जिन्दगी कहाँ गए दिनहरू बोलाएर सम्झनामा जवानीका कुरा गर केही मीठा जिन्दगीका कहानीका कुरा गर कस्तो होला भोलि आउने बिहानीका कुरा गर मेची महाकाली आँखाबाट झरेपछि मेची कोशी महाकाली आँखाबाट झरेपछि आँसु बग्ने जिन्दगानी र पानीका कुरा गर केही मिठा जिन्दगीका कहानीका कुरा गर आफ्नै घर जलाएर आगो ताप्न खोज्नेहरू आफ्नै घर जलाएर आगो ताप्न खोज्नेहरू हात तातो होइन खरानीका कुरा गर केही मिठा जिन्दगीका कहानीका कुरा गर कस्तो होला भोलि आउने बिहानीका कुरा गर मान्छे कति स्वार्थी रहेछ विश्वासघाती पापी पनि मान्छे कति स्वार्थी रहेछ विश्वासघाती पापी पनि एकछिन आफ्नै कुकरमा र नादानीका कुरा गर केही मीठा कहानी का कुरा गर भू सुन्दिन घृणित स्वार्थी राष्ट्रघाती कथाहरू भू सुन्दिन घृणित स्वार्थी राष्ट्रघाती कथाहरू एकछिन रामू इतिहासका कुर्बानीका कुरा गर केही मीठा जिन्दगीका कहानीका कुरा गर कस्तो होला भोलि आउने बिहानीका कुरा गर आँसु बग्ने जिन्दगानी र पानीका कुरा गरीतकार उनकार उनकी पनि सुनियो र गजल पनि सुन्यौं आज घरदेश परदेश कथाकार गीतकार र गजलकार रामलाल जोशीलाई सुनेर रा बसिराख्नुभएका ने रेडियो नेपालका श्रोता पनि हुनुहुन्छ यहाँका आफ्ना आफन्त पनि हुनुहुन्छ केही त भन्नु छ नि बिदा बेलामा हजुर अब पछिल्लो समयमा जो यहाँले ऐनाको सन्दर्भ उठाइदिनुभयो र मेरो पनि एउटा अनुरोध मेरा श्रोताहरूलाई मेरा पाठकहरूलाई पाथागर मित्रहरूलाई सबैलाई मेरो अनुरोध यो ऐना कथा संग्रह जसले अहिले समसामयिक अवस्थालाई उठाउने मैले प्रयास गरेको छु यसलाई एकचोटि अध्ययन गरिदिन र हेरिदिन ऐनालाई एकचोटि ऐनामा कसरी समाज प्रतिबिम्बित छ ऐनामा हरेकले आफ्नो जिन्दगीलाई पाउँछ कि पाउँदैन हरेकको जिन्दगी प्रतिबिम्बित छ कि छैन आ, यो हेरिदिन अनुरोध गर्छु र अन्तमा जसले ऐना हेर्छ उसले आफ्नै अनुहार देख्छ यही अनुरोध गर्न चाहन्छु श्रोताहरू आजको उद्घारमा रहनुभयो कथाकार रामलाल जोशी ऐनाको न्युमा यति बोली वचन र बैना दिनुभएको छ उहाँको सृजनशील जिन्दगी निरन्तर अगाडि बढोस् भन्दै आजको यो उद्घारबाट हामी पनि विदा माग्छौ नमस्कार